रत्नगर नगरपालिकामा हरेक वर्ष आन्तरिक आमदानी भन्दा प्रशासनिक खर्च बढी भइरहेको पाइएको छ प्रशासनिक खर्च बढी हुँदा विकास बजेट कटौती गरी प्रशासनिक खर्च गर्नुपर्ने बाध्यता रहेको छ नगरपालिकामा सवारी साधन बढी छन् सा, जसले गर्दा दुरुपयोग भइरहेको भनेर नगरपालिका बेला बेलामा बन्दै आएको छ प्रशासनिक खर्च घटाउनुको साटो बढ्दै जाँदा आम नगरवासीले असन्तुष्टि पनि जनाएका छन् नगरपालिकामा सवारी साधनको दुरुपयोग बढी हुँदा प्रशासनिक खर्च बढी भएको र कोरा बढाउन नसक्दा आन्तरिक आमदानी हुन नसकेको एकीकृत नेकपा माओवादी रत्नगरका अध्यक्ष कृष्ण प्रसाद सापकोटा बताउनुहुन्छ साधनहरूको अलिक दुरुपयोग बेसी भएको कारणले पनि माओवादी जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर दुईको धारणा पनि उस्तै छ राप्रपाका क्षेत्रीय अध्यक्ष देवराज कण्डेल करको दायरा बढाएर निगरानी राख्दा आय स्रोत बढ्ने र त्यसलाई नीतिगत रूपमा लगानी गर्न सके आमदानी बढ्ने दावी गर्नुहुन्छ हरेक शिक्षकहरूमा करको दायरालाई वृद्धि गर्ने आम्दानीका स्रोतहरूलाई पनि त्यसरी करको दायरामा लैजानुपर्ने रेस दस्तुरलाई चाहिँ वृद्धि गराउनुपर्ने त्यसलाई चाहिँ निगरानी राख्नुपर्ने त्यसलाई हामीले नै निगरानी गर्न सक्यौँ भने मात्रै आयस्रोतहरू बढ्छ र त्यो आय सुनिश्चिततापूर्वक नीतिगत रूपले लगानी गर्न सक्यो भने र खर्चलाई कन्ट्रोल हुनै सक्छ अलिकति हाम्रो भएका साधन र स्रोतहरूमा चाहिँ खर्च अलिक भएको नगरपालिकामा काम अनुसार कर्मचारी थपिँदै जानु र कर्मचारीलाई दिने तलबमा वृद्धि हुँदा पनि प्रशासनिक खर्च बढी भएको देखिन्छ पहिले भन्दा कामको चाप बढ्दै गएको छ र कर्मचारी थपिएका छन् पहिलेको नगरपालिकामा रहेका कर्मचारीको संख्या स्मरण गर्दै संस्थापक उप मोहन खतेौडा हाल कर्मचारी अत्याधिक हुँदा खर्च बढ्न गएको बताउनुहुन्छ आन्तरिक आय बनाउन कतिपय ट्याक्सहरू लाउनु पर्ने कुराहरू सुटेकाले किनभने लाई अहिले हामीले त्यतिखेर जम्मा पैँतिस छत्तिसजना कर्मचारी राखेकोमा अहिले हेर्दाखेरि सत्तरी अस्सीजना कर्मचारीहरू घुमिसकेको छ अब यो कसोको दबाबबाट कसरी भएको जस्तो कुरो छुट्टै होइन त्यसलाई मनपर्छ नगरपालिकाले गत आर्थिक वर्षमा सात लाख रुपियाँ विकास बजेट कटौती गरी प्रशासनिक खर्च गरेको छ गत आर्थिक वर्षमा आन्तरिक आमदानी एक करोड अठासी लाख बाह्र भएको र प्रशासनिक खर्च एक करोड पन्चानब्बे लाख चौध हजार भएको छ नगरपालिकाको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष आमदानी भन्दा प्रशासनिक खर्च बढी नै छ आन्तरिक आमदानी नबढ्नुमा एमाले रत्नगरले विभिन्न कारण देखेको छ रत्नगरमा रहेको तरकारी मण्डीमा रहेका सटरहरू नियमित रूपमा भाडामा नजाँदा र त्यहाँबाट पनि आमदानी हुन नसक्नु पनि एउटा कारण रहेको एमाले रत्नगरका अध्यक्ष प्रेमनाथ डुवाडी बताउनुहुन्छ हामीले अनुमान गरेको आन्तरिक आय जुन थियो त्यो अनुसार चाहिँ भएको छैन ग्रेडर थियो ग्रेडरको आमदानी यति हुन्छ भन्ने कुराहरू तय गरेर अनुमानित बजेटिङ गरिएको थियो अनि ट्रिटमेन्ट प्लान्टबाट त्यो सबै नै ग्राहकहरूले उपभोक्ताहरूले चाहिँ त्यसलाई जोड्नु हुनेछ शुल्क लिएर त्यसमा कुनै केही आमदानी स्रोत राखिएको छ त्यो भएन तर सरकारी मण्डी छ त्यसमा कहीँ पनि अहिलेसम्म कुनै पनि सटरहरू नियमित रूपले चाहिँ आन्तरिक आमदानी भन्दा प्रशासनिक खर्च बढी भएपछि नगरपालिकाले खर्च कसरी कटौती गर्न सकिन्छ भन्ने उपाय सोच्न थालेको छ विगतको भन्दा अहिले प्रशासनिक खर्च नियन्त्रणमा आएको र आगामी दिन अझै नियन्त्रणको प्रयास गर्ने बताउनुहुन्छ नगरपालिकाका का कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा खर्चलाई हामीले नियन्त्रण गर्न प्रयास गरिरहेका छौँ नियन्त्रण नै भएको छैन परेको रत्नगर नगरपालिका यसअघि नमुना नगरपालिका बनिसकेको छ भने उत्कृष्ट कार्यकारीमा नगरपालिका कार्यकारी अधिकृतले अवार्ड समेत पाएका छन् तर बेला बखत हुने आलोचना र आमदानी भन्दा प्रशासनिक खर्च बढ्दा नगरपालिकालाई नगरवासीले हेर्ने दृष्टिकोण फरक हुन्छ त्यसैले आमदानीको स्रोत बढाएर प्रशासनिक खर्च घटाउनतर्फ नगरपालिका केन्द्रित रहनुपर्छ